मानव अधिकार आयोग को टोलीपश्चिम पीर्तना में प्रवेश कर रोक बंदी बनाया फरि को छानबीन करना पीर्तना पुगे टोली रित्तो हाथ फर्कोत्तीड़ी विद्यालय सुरक्षा कार्यक्रम लगूरिया नगरपालिक छाड़ा पशु चौपाया धमाधम मर्न ऐसे दिन प्रतिदिन दुर्गंधित धनगढ़ी डिपोको भण्डारण क्षमता बढाउन माग गर्दै आपूर्ति मन्त्री बोहरलाई ज्ञापन बुझाइयो बैतडीको कुवाकोट गाविस पूर्ण संस्थाको सुत्केरी घोषणा र मधेसलाई अलग्गै राखेर संविधान कार्यान्वयन हुन नसक्ने रापरपा अध्यक्ष राणाको भनाई पनि केही उठा विषय नंबर शून्य छियानबे चार बीस चार सोलह मोटो जानकारी दूस फोन तमाम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 सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के रेडियो को वार्षिक उत्सपन कर झोला प्रयोग रोक लगने संबंधी अत्यंत जरूरी सूचना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 प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु से नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई सुदूरपश्चिमाञ्चलको दिपाले कीर्तनामा प्रवेश दिन इन्कार गरेको छ प्रवेश नदिएपछि आयोगको टोली खाली हात धनगढ़ी फर्किएको छ यता व्यमा बन्दी बनाएका व्यक्तिलाई बाटोको म्याद बाहेक चौविस घण्टाभित्र आयोगमा उपस्थित गराउन नेपाली सेनाको जंगी अड्डालाई पत्राचार गरिएको छ गोलीकटा गाय पारेको आरोपसहित सेनाका जवान देवसिंह बोहरा लगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ बाइस गते दिपाल कीर्तना पुगेको थियो आयोग टोलीले निमित्त कीर्तनापति सुदर्शन विक्रम राणा र रा, कर्णेल गौरव बहादुर केसीलाई भेटेर भन्दैका विषयमा बुझ्ने कार्यक्रम थियो बाइस गतेदेखि चौविस गतेसम्म टोली दिपामै बस्यो तर किर्तनामा प्रवेशको अनुमति दिइएन आयोग स्रोतले शुक्रबार नै आयोग टोली यतिकै फर्केर क्षेत्रीय कार्यालय धनगड़ी पुगेको छ कृतनापति र कलेलाई बारम्बार अनुरोध गरे पनि प्रश्न नदिएको भनाई श्रोत श्रोत बन्दी बनाइएका सैनिकलाई ब्यारेकमा यातना दिएको भन्दै पीड़ितका आफन्त मार्फत आयोगमा उजुरी परेको थियो बन्दीको मानवाधिकारको विषय आयोगको क्षेत्रधिकारमा पर्ने भएकाले अनुगमन गर्न पाउनुपर्ने माग टोलिएको थियो राष्ट्रिय मानवाधिकार आयोग एन दुई हजार दफा एघार र बाह्रमा मानव अधिकार उल्लंघन भएको सम्बन्धमा जानकारी प्राप्त हुन आएमा आयोगले छानबिनको कार्यवाही अघि बढ़ाउन सक्ने र मानवाधिकार उल्लंघन भएको देखिन आए त्यस्तो कार्य रोक्न निर्देशन दिन सक्ने अधिकार आयोगलाई छ मानवधिकार उल्लंघन भएको विषयमा जुनसुकै निकायमा गएर छानबिन गर्न र दोषी देखिए संविधान र ईन अनुरूप कार्यवाही सिफारिश गर्न रोक छैन आयोग स्रोतले भन्यो कीर्तनामा रोक लगाएको विषय आयोगले बुझ्न सकेको छैन यस विषयमा से सेना प्रमुखसंग छलफल गर्छौ आयोगले दिपाली कीर्तनाबाट बन्दीलाई छिकाएर आयोगकै संरक्षणमा छानबिन गर्ने भएको छ अमरगढ़ी नगरपालिकाले यो महिना भित्रै सड़क शौर्यवत्ती जड़ानको काम सकाउने तयारी गरेको छ अनुसार भदौ पन्ध्र गति भित्र नै सड़क सौरी बत्ती जडानको काम गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले यो महिनाभित्रै सकाउने तयारी रहेको अमरगढ़ी नगरपालिकाले जनाएको हो जडानको सम्झौता गरेका कम्पनीहरूको समयमै सामान आयात भइ नसक्दा जड़ान कार्य ढिलाउन पुगेको अमरगढ़ी नगरपालिकाका का का कार्यकारी अधिकृत मातृका प्रसाद भट्टुराईले जानकारी दिएका छन् उनका अनुसार सौरी सड़क जडानको काम यो महिनाभित्रै सकाउने भनेर कम्पनीहरूले लिखित जानकारी नै गराएका छन् सौरी सड़क जडानमा दुईवटा उपभोक्ता समितिहरू बनाइएको छ ती उपभोक्ता समितिहरूले तीव्र रूपमा काम गरिरहेका छन् अमरगढ़ी सा, पाँच सात र आठको समितिले पोल राख्दै बत्ती बाल्दै गरेर पोखरा बजारबाट बत्ती बारिसकेको छ भने अमरगढ़ी एक चार र पाँचको समितिले पोल ठड्याउनेड्याउने सबै काम सकाएर मात्रै जड़ान गर्ने तयारी रहेको छ एउटा समितिले तोफान डाँडाबाट पोखरा बजारसम्म काम गरिरहेको छ भने अर्को समितिले तोफान डाँडादेखि स्याउले बजारसम्म काम गरिरहेको छ यसपटक एकहत्रवटा पोलहरूमा सड़क शौर्यवत्ती राखिने नगरपालिकाका कार्यकारी अधिृत भट्टराईले जानकारी दिएका छन् तर यो दूरी अनुसार निकै कम हो नेपाल सरकारले ने यस कार्यक्रममा नगरपालिकाले एक सय पचास पोलमा सड़क शौर्यबत्तीको माग गरेको थियो हामीले गत वर्ष एक पोलमा सड़क सौर्यबत्ती जडान गर्न भनेर एक करोड़ साठी लाखको माग गरेका थियौं अमरगढ़ी नगरपालिकाका का का कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले भने तर सड़चालिस लाख मात्रै निकासा गरियो जसले गर्दा धेरै पोलमा सड़क बत्ती राख्न सकिने नगरपालिका र उपभोक्ता समितिले समेत गरेर एकहत्तरवटा पोलमा बत्ती बाल्न सम्भव भएको उनले बताएका छन् नगरपालिका मार्फत जडान हुन लागेको सड़क सौर्यबत्ती जिल्लाकै मुख्य क्षेत्रको रूपमा रहेको अमरगनी नगरपालिकाकै बाग बजार क्षेत्र भनी अध्ययारो नै छ बजार क्षेत्रको दायाँ र बायाँ सड़क सौर्यबत्ती जडान ग... झिलिमिली हुनेछ तर बजार क्षेत्र भनी अध्ययारो रहने भएको हो सड़कको मापदण्ड अनुसार दायाँ बायाँ पन्ध्र पन्द मिटर छोडी सौर्य सड़क बत्ती जडान गर्नुपर्ने भए पनि बजार क्षेत्रमा ठाउँ नै नभएपछि जड़ान गर्न नसक्ने अवस्था आएको नगरपालिकाका प्रमुख भट्टुवाईले बताएका छन् बत्ती जडान तथा आपूर्तिका लागि वाइण्ड इनर्जी काठमाण्डु र बायो इन्जिनियरिङ बाँकीसँग त्रिपक्षीय सम्झौता गरिएको थियो बैतडीमा बिरहत विद्यालय सुरक्षा कार्यक्रम लागू हुने भएको छ प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जोखिम सम्बन्धी जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउन सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू हुने भएको हो युनिसेफ नेपालको आर्थिक र एनसेट नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेड सोसाइटी शाखा लगायत विपदको क्षेत्रमा काम गर्ने निकाय संघको सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ कार्यक्रम सञ्चालनका लागि जिल्लाका थला काड़ा तल्लादेही विशालपुर र गुरूखोला गरी चार गाविस छनौट गरेका छन् जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सरकारवाला निकायको बैठकले उक्त गाविस छनौट गरेको हो छनौट भएको गाविसमा जीर्ण अवस्थामा रहेका विद्यालय छनौट गरी विध्यालयमा आउने हरेक विपदको समाधान गर्नको लागि सुरक्षित विद्यालय विपदपूर्व तयारीका योजना यसको कार्यान्वयन लगायतका कार्य गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताएका छन् तल्लै विशालपुर गाविसमा पर्ती गाविस आठका दरले चौविस विद्यालयमा कार्यक्रम लागू हुनेछ भने गुरूखोला गाविसका छ विद्यालयमा कार्यक्रम संचालनका लागि छनौट हुनेछन् जस नगरपालिका र पाटन नगरपालिकाबाट केही विद्यालयमा पनि नमूना विध्यालय छनौट गरिनेछ समय समयमा आइपर्ने विपदबाट बस्न सकिने उपायको बारेमा विध्यालयमा जानकारी गराइनेछ विध्यालयमा आइपर्ने विभिन्न जोखिमहरूबाट बस्नका लागि शिक्षकहरूलाई तालिम प्रदान गरिनेछ विध्ययमा रहेका भवनहरूलाई प्रतिरोध बनाइने भूकम्प बाढ़ी पहिरो चट्याङ आदिबाट हुन सक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम विद्यालय निर्माणका लागि उक्त कार्यक्रम प्रभावकारी हुने स्थानीयको विश्वास रहेको छ नेपाल जस्तो प्राकृतिक प्रकोपबाट पीड़ित आर्थिक रूपमा विपन्नता भएको मुलकले प्राथमिकता दिनुपर्ने प्रमुख क्षेत्र नै शिक्षा भएकाले शैक्षिक वातावरण तयार गर्नु पहिलो प्राथमिकता भएको स्थानीय सरकारवालाहरूको भनाइरहेको छ कैलालीको अत्तरीय नगरपालिकामा छाडिएका छाडा पशु चपायाहरू धमाधम मर्न थालेपछि दिन प्रतिदिन दुर्गन्ध बढ़दै गएको छ विभिन्न कारणले अत्तरीय क्षेत्रमा दर्जन बढी पशुहरू मरिसकेका छन् अत्तरीय नगरपालिका दुई पशु हाट बजार पूर्वपट्टि रहेको मालिका टोलमा तीन दिन अघिदेखि दुईवटा गोरू मरेको र सो क्षेत्रमा दुर्गन्ध बढ़िरहेको स्थानीय विनय जङ विष्टले बताउनु छ पशुहरू मरेको कैयौं दिनसम्म सड़कमै रहने र विभिन्न पशु पंक्षी तथा जनावरहरूले खाइदिने गरेका कारण दुर्गन्धित भई सड़कमा हिडुल गर्न समय समस्या हुने गरेको उहाँको भनाइरहेको छ मुख्य सड़कबाट एक मिटर भित्र रहेको सो बस्तीमा मरेको सिनोका कारण आवत गर्ने सर्वसाधारणलाई नाक थुन हिंने समस्या भएको छ छाडा पशु चोपा अलपत्र अवस्थामा मर्ने गरेको र व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढ़दै गएको हो सो समस्या समाधानका लागि नगरपालिकाले ठोस कदम नचालेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् स्थानीय बासिन्दाले लगायतका तरकारी बाली तथा धानबाली खाइदिने गरेका कारण धपाउने क्रममा उनीहरूले हतियार प्रयोग गर्ने गरेका कारण घाउ भई विरामी पर्ने तथा सड़कमा विभिन्न सवारीका साधनहरूले ठक्करले छाडिएका छाडा पशु चोपाहरू मर्न थालेका हुन् सीबीआईएमएनसीआई तालिम आज डडेलधुरामा सम्पन्न भएको छ जीएसकेको आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेलधुरा र के नेपालको संयुक्त साझेदारीमा संचालित सम्मान परियोजनाको स्वास्थ्य तेस्रो ब्याचको सीबीआईएमएनसीआई तालिम सम्पन्न भएको हो तालिम पश्चात जिल्लाका स्वास्थ्य समुदाय स्तरमा नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन गर्न सक्षम हुने र तीन ब्याचको स्वास्थ्य कर्मीहरूको औषध उपलब्धि सात रहेको जिल्ला परियोजना संयोजक सिंह खड़का जिला स्वास्थ्य कार्यालय डड़धुरा कार्यालय प्रमुख बीरस बहादुर साई को अक्षता राष्ट्रीय दलित समाज कल्याण संघ डड़धुरा अध्यक्ष सुंदर चैरू प्रमुख आतिथ्य रेयर नेता मतृ तथा नवजात शिशु स्वास्थ्य विज्ञान सं संजय श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रमको प्रमुख प्रशिक्षकमा डाक्टर प्रकाश दर्जी भोजराज भट्ट प्रेम बहादुर एर गीता जोशी र सुनिता रोकाले तीन ब्याजको दौरानमा अहिलेसम्म डडेन्धुरा जिल्लाका विभिन्न भी स्वास्थ्य संस्थामा कार्यरत उनसत्ती जना स्वास्थ्य प्रशिक्षण दिएका थिए तालिम पश्चात नवजात शिशुको मृत्युदर घट्ने अकालमा हुने मृत्यु कम हुने जिल्लालाई नवजात तथा मार्तू स्वास्थ्यमा आशासित उपलब्धीहरू प्राप्त गर्ने लक्ष्य लिएको छ डडेल्को भित्री मदेशको परशुराम नगरपालिका बाह्र आमपानीमा एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ युएसएआईडी आर्थिक सहयोगमा रूडुकद्वारा संचालित पहल कार्यक्रम अन्तर्गत एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको पत्रकार मानबहादुर महराले जानकारी बाह्र नगरपालिका बाह्र राउटे बस्तीमा अवलोकन गरेको उनले बताएका छन् टोलीले रावटे बस्तीमा लगाइएको तरकारी बाली अवलोकन गरेको छ अवलोकनका क्रममा धेरै बोटहरू सुकेको भेटिएको छ चार पाँच महीना अगाडि राउटे समुदायका व्यक्तिहरूलाई पहलले नै प्लास्टिक घर र टमाटरका बोटहरू दिएको थियो साथै सोही ठाउँमा आज अन्तर्क्रिया कार्यक्रम समेत गरिएको पत्रकार महराले जानकारी दिएका छनृ कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका ओड़ा नम्बर दस कुतिया कवरमा भारतीय नागरिकले नेपालीमाथि कुटपिट गरेका छन् भारतीय नागरिकलाई नेपाल प्रहरले पक्राउ गरी जवरजस्ती करिी उध्योग अन्तर्गत मुद्दा चलाएपछि आक्रोशित भएका भारतीयले नेपालीमाथि कुटपिट गरेका हुन भदौ एक्कीस गते मंगलबार राती भारतीय नागरिक शरद रायले दोधरा चाँदनीको कुतिया कवरीकी एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा जाहेर आएपछि प्रहरले मुद्दा दर्ता गरेको थियो घटनालाई गाउँमै मिलाउन खोजे पनि पीड़ितका आफन्तलाई उज्री दिए पनि भारतीय नागरिकले विरोध स्वरूप कुटपिट गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी नयन सिंह कार्कीले जानकारी दिनुभएको छ उहाँका अनुसार महिलामाथि बलात्कारको प्रयास भएको राति नै भारतीय र नेपाली बसेर घटना मिलाउन खोजे पनि विवाद भएपछि नेपालीले प्रहरीमा जाहेर दिएका थिए जाहेरपछि प्रहरले भारतीय नागरिक शरद रायलाई पक्राउ गरी जबरजस्ती करि उध्योग अन्तर्गत मुद्दा चलाएपछि भारतीयले रिसको छोकमा नेपालीमाथि कुटपिट गरेको हो गए पनि भारतीय नागरिक कुतिया कवरमा आएर नेपालीमाथि कुटपिट गरेर भागेका छन् पक्राउ परेका भारतीय नागरिक शरद रायलाई नछोडेसम्म आफूले पनि नछोड़ने धम्की दिएर गएको कुतिया कवरका स्थानीय मोती सुनारले बताउनु भएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बलात्कारको प्रयासमा संलग्न भनेका भारतीय नागरिक रायलाई मुद्दा चलाएर अनुसन्धान भइरहेको र कुतिया कवर क्षेत्रमा नेपालीमाथि कुटपिट गर्नेको समेत खोजी भइरहेको जनाएको छ क्षमता बढाउन माग गर्दै आपूर्ति मन्त्री बोहरलाई ज्ञापन पत्र बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा मधेसलाई अलग्गै राखेर संविधान कार्यान्वयन हुन नसक्ने राप्रपा राणाको भनाई लगातका भाजू बच्चा को सियाहार कर रोशन घर को काम करो मिले चोटी तर मिले नीड़ बजार समझ जान लगे लामखुट्टेले सारै टोक्यो लामखुट्टेको पाँच वर्ष मुनिका बच्चा पनि झुलभित्रै सुत्नु पर्यो नि अनि सुत्दा मात्र होइन लामखुट्टेको टोकाईबाट बस्न अघि पछि पनि जस्तै सुद्धा बस्दा झुलको प्रयोग गर्नुपर्छ है बच्चा र हामी झुलभित्र लामखुट्टे चाहिँ लामखुटेको टोकाइबाट सर्ने औलो कालाजार हात्तीपाइले डेङ्गु जापानिज इन्सेफालाइटिस जस्ता रोगहरू लाग्नबाट बस्न सबैले झूलको प्रयोग गरौं किटनाशक झुल उपलब्ध भएको स्थानमा किटनाशक झूलको प्रयोग गरौं आमा र बच्चाको विशेष ख्यालकेको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघेन्द्र र केयर नेपालको संयुक्त साझेदारी तथा जिल्ला स्वास्थ्य कार्यालयको प्रत्यक्ष समन्वयमा सञ्चालित सम्मान परियोजनाद्वारा जनहितमा जारी सन्देश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 घर आँगन र वरपरको वातावरण पनि सधैँ सफा स्वच्छ बनाउनु पर्छ कि अनि हामीले नियमित रूपमा सफा शौचालयको पनि प्रयोग गर्नुपर्छ बुवा शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ कि अब म सधैँकरण गरिएको पानी नै खान्छु आफ्नो घर वरिपरि सफा राख्छु नियमित रूपमा शौचालयको प्रयोग गर्छु शौचालय प्रयोग गरिसके पछि राम्रोसँग साबुन पालीले मिची मिची हात धुने गर्छु लबुवा अब यो सफा पानी आरामले खानु जनहित का यूएसएआईडी को आर्थिक सहयोग में ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक द्वारा संचालित पहल कार्यक्रम अंतर्गत खानेपानी तथा सरसफाई स्वच्छता प्रवर्धन वाश कार्यक्रम रूडुक डड़दुरा रेडियो यूनिटी को सहकार तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो प्रस्तुत गरेका थियौं मानवाधिकार आयोगको टोलीलाई सुदूरपश्चिम कीर्तनामा प्रवेश गर्न रोक बन्दी बनाएका भनेका व्यक्तिको छानबिन गर्न किर्तना पुगेको टोली रितु फर्कियो सड़क सोर्यावती जड़ानको काम यो महिनाभित्रै सकाउने अमरगढ़ी नगरपालिकाको तयारी जिल्लाको मुख्य क्षेत्र बाग सड़क अधारोमै रहने बैतडीमा वृहतर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने अत्यान नगरपालिका मा छाडा पशु चौपायाहरू धमाधम मर्न थालेपछि दिन प्रतिदिन दुर्गन्ध बढ्दै सुदूरपश्चिमांचल पेट्रोलियम डीलर एसोसिएशनले आपूर्ति मन्त्री दीपक बोहरालाई ज्ञापन पत्र बुझाएको छ सुदूरपश्चिमाञ्चलमा आयल निगमको भण्डारण क्षमता वृद्धि र ढुवानीका साधनहरू थप्नुपर्ने माग गर्दै एसोसिएशनले आज आपूर्ति मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाएको हो सुदूरपश्चिममा नौ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको आयल निगमको धनगड़ी डिपोको भण्डारण क्षमता बाइस वर्ष अघिकै भएकाले त्यसलाई बढ़ाएर सिजनका बेला हुने इन्धन अभाव कम गर्न ज्ञापन पत्रमा आग्रह गरिएको छ आयल निगमको धनगढ़ी डिपोको डिजलको भण्डारण क्षमता झण्डै पन्ध्र लाख लिटर हो सुदूरपश्चिममा दैनिक तीन लाख लिटर डिजलको खपत रहेको छ यस आधारमा धनगढ़ीको डिपोमा डिजलको भण्डारण तीन दिनको रहेको ज्ञापन उल्लेख रहेको छ त्यस्तै ते पेट्रोलको भण्डारण सत्री हजार लिटर रहेकोमा दैनिक खपत पच्चीस हजार लिटर रहेको छ पेट्रोल पनि तीन दिनभन्दा बढ़ीको औौजात राखन न सकने भाई आयल निगम को क्षमता बढ़ाए पेट्रोल को कमती में चार लाख लिटर रीजल को तीन लाख लिटर लीटर माग मांग हो एसोसिएशन का अध्यक्ष देव बहादुर खत्री को नेतृत्व में गई डीलर अारतवा ईंधन ढुअानी का लगी छीव मत टैंकर रह टैंकर को संख्या थपने मांग ढुआानी काैंकर बिग्रिक केहीले पहाड़ी जिती तीर ईंधन लगे गये भारतवा ढुआने काला समस्या आउने गका मंत्री कोसतर्फ ध्यान आकर्षण कराई आपूर्ति मंत्री बोहरा सरकार के कमती में तीन महीना काग मौजात रहने करी देशभर ईंधन को भंडारण क्षमता बढ़ाने तैयारी कर सुद्रप्चिम में आपूले ध्यान दतिबद्वता व्यक्त कर बैतडीको कुवाकोट गाविसलाई आज जिल्लाको तेस्रो गाविसको रूपमा पूर्ण संस्थागत सुत्केरी गाविस गरिएको एक वर्ष यता सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै बच्चा जन्मा आएपछि गाविसलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो पूर्ण संस्थागत सुत्केरी गाविस घोषणाका सबै मापदण्ड पूरा भएपछि आज एक कार्यक्रमका बीच गाविसलाई पूर्ण संस्थागत सुत्करी गाविस घोषणा गरिएको हो गाविसभरि गएको एक वर्षमा गर्भवती एक सय चौबिस जनाले स्वास्थ्य संस्थामै बच्चा जन्माएको सबै गर्भवती महिलाहरूले आइरन चक्की टिटी खोप औषधि नियमित रूपमा सेवन गरेकाले गाविसलाई पूर्ण संस्थागत सुत्करी गाविस घोषणा गरिएको स्वास्थ्य चौकीले जनाएको छ कार्यक्रममा कार्यक्रमको दिगोपनाका लागि प्रतिबद्धता जनाएका छन् क्वाकोट गाविस आज जिल्लाकै तेस्रो गाविसको रूपमा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ यसअघि कुलाउँ र हाटलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो भारत को को सा, हात्ती भारतको दुद्वा नेश्नल पार्कबाट आएको हात्तीको झुण्डाले कञ्चनपुरका विभिन्न स्थानमा धान बालीमा क्षति पुर्याएको छ साउन महिनामा नेपाल प्रवेश गरेको हात्तीले कञ्चनपुरको परासन रैकावार बिचवा देखत फुलेरा लालछाडी जंगल आसपासका क्षेत्रमा धान क्षति पुर्याएको हो साउन हालसम्म हात्तीले धान क्षति पुर्याएका क्षतिपूर्तिको माग गर्दै अडसठी जना किसानको निवेदन प्राप्त भएको जिल्लावन कार्यालय कञ्चनपुरले जनाएको छ हात्ती प्रभावित क्षेत्रमा झाडै सर्वदलीय संयन्त्र बनाए संयुक्त अनुगमन गरिने र अनुगमन पछि हात्ती पीड़ितलाई दिन सकिने क्षतिपूर्तिका विषयमा टुंगो लाग्ने सहायक वन अधिकारीृत बीरबहादुर ठगुनाले बताउनु भएको छ उहाँका अनुसार जिल्ला कृषि विकास कार्यालयले किसानको क्षतिको मूल्यांकन गरेपछि जिल्ला बलले क्षतिपूर्ति उपलब्ध गराउनेछ हात्ती पीड़ितलाई क्षतिको तथ्याङ्क हेरेर प्रति परिवार बढ़ीमा दश हजारसम्म क्षतिपूर्ति रकम प्रदान गर्न सा सकिने सहायक वन अधि ठगुन्नाले बताउनु भएको छ कञ्चनपुरको सिमानासँग जोड़िएको भारतको दुद्वा नेश्नल पार्कबाट आउने हात्तीले वर्षेनी खेतीपातीमा नोकसान पुर्याउँदै आएको छ भने घर समेत फत्काउने गरेको छ जंगलबाट गाउँ हात्तीहरू रातीको समयमा घरसम्म आउने भएकाले हात्ती प्रभावित क्षेत्रका मानिसहरू रातभर जग्रा जिल्ला अदालत दार्चुलामा कस्तुरीको भिना ओसार पसारमा संलग्न दुईजना वृद्ध मुद्दा दर्ता भएको छ सेरिया आठका पैंतिस वर्षीय उत्तरसिंह कोटारी र गुल्जर नौका अमरसेह ठगुन्ना विरुद्ध मुद्दा दर्ता भएको हो अपिनाम्पा संरक्षण क्षेत्रले दुवैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन दुई हजार उनातीस अनुसार होसार प्रसार अभियोग लगाउँदै मुद्दा दर्ता गरेको हो गत भदौ पाँच गते गुल्जरका आविषयबाट तीन तोला कस्तुरीको बिनासहित दुवैजनालाई प्रहरी र संरक्षण क्षेत्रका गेम स्काउटले पक्राउलाई पासो लगाएर शिकार गर्नमा कोट्टारी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ यस्तै ठगुन्ना कस्तुरीको बिना घरमा राखे बाफ़त पक्राउ परेका हुन् अपिनाम्पा संरक्षण क्षेत्रले अनुसन्धान पछि उनीहरूलाई जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो कार्यालयले संरक्षण ऐन दुई अनुसार सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिएका छन् असामको विनायक गाविसलाई एक मुटु रोगीलाई उपचार खर्च उपलब्ध गराएको छ गाविसको ओड़ा नम्बर छ का त्रिचालिस वर्षीय मुटु रोगी निर्मला कडायतलाई उपचारको लागि गाविसले रू एक लाख उपलब्ध गराउने भएको हो आज बसेको स्थानीय राजनीतिक दल स्थानीय प्रशासन नागरिक अगुवा लगायतको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त रकम दिने निर्णय गरेको हो सहित गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डमा उपचार गराइरहनु भएका निर्मलाको मुटुको अपरेशन गर्नुपर्ने भएपछि गाविसले आर्थिक सहयोग गरेको हो आज विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदेछ बारम्बार आत्महत्याको सोच मनमा आइरहने वा आत्महत्या गर्न खोज्नेहरूको बारेमा थाहा पाए उसलाई नजिकको आफन्त वा मनमिल्ने साथीले हौसला दिएर जीवन बचाउन सकिने चिकित्सकहरू बताउँछन् नेपालमा मात्रै नभएर विश्वमै आत्महत्या गर्ने क्रम बढ़द रहेकाले यसको रोकथाममा चुनौती थपिँदै गएको छ विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने पन्ध्र लाख मानिस मध्ये मा आधा जसोले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाए नेपालमा पनि आत्महत्या रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ यहाँ गरीबी पारिवारिक कलह श्रीमान श्रीमती बीचको असमझदारी प्रेममा असफलता बेरोजगारी अन्य विभिन्न तनाव जस्ता कारणले पनि आत्महत्या हुने क्रम बढ्दै गएको छ डडेलमा दलित एकता सञ्जाल गठन गरिएको छ डडेलधुरामा रहेका विभिन्न राजनैतिक दलहरूसँग आबद्ध व्यक्तिहरूको साझा पहलमा प्रकाश जैरूको अध्यक्षतामा एघार सदस्यीय दलित एकता सञ्जाल गठन गरिएको हो जसको उपाध्यक्षमा पम्फा रोक्का चयन भएका छन् भने सचिवमा खडक्कैनी सर्वसम्मत चयन भएका छन् दलितहरूको हक हितका लागि सञ्जाल गठन गरिएको सचिव खडकैनीले बताएका छनृ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेसलाई अलगै राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ आज धनगढ़ीमा संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राणाले मधेशका मागलाई बाइपास गरेर संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भएको हो उहाँले मधेस समस्या समाधानका लागि मधेसमा दुई प्रदेश बनाइनु पर्ने भन्दै पूर्वमा जस्तै पश्चिमको तराईलाई पनि अलग राख्नुको विकल्प नभएको बताउनु भयो राप्रपा र राप्रपा नेपाल पार्टीकताको ढोका आफ्नो पार्टीको तर्फबाट सधैँ खुला रहेको अध्यक्ष राणाको भनाइ छ राप्रपा नेपालले अन्तैमा विधान सच्याउन र हलो अ झण्डा राख्न नमानेपछि विवाद भएको भन्दै अध्यक्ष राणाले पार्टी एकताको ढोका बन्द नभएको स्पष्ट पार्नु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो साढे एक बजेतिर कैलाली स्थित राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्री गम्भीर खाइते भएका छन् अत्तरिया नगरपालिका छ हरैया भन्ने ठाउँमा लालपुरबाट खुटिया जाँदै गरेको से चार नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँकी पैदली यात्री 48 की हरिना बोहरा गम्भीर खाइती भएकी छैन उनलाई उपचारको लागि पद्मा अस्पतालमा पठाइएको छ ठक्कर दिने मोटरसाइकल चालक अतरिया नगरपालिका पाँच बस्ने वर्ष अठाइसका नरेश चौधरी सामान्य खाइती रहेको र उनी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ आज आज राती, राती देशभर मौसम बदली हुनेछ यसका सा, साथै मुलुकका केही ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अन्त्यमा प्रमुखहरू मानवाधिकार आयोगको टोलीलाई सुदूरपश्चिम पृतनामा प्रवेश गर्न रोक बन्दी बनाइएका भनिएका व्यक्तिको छानबिन गर्न पेर्तना पुगेको टोली रित्तो फर्कियो सडक सौर्यवती जडानको काम यो महिनाभित्रै सकाउने अमरगढी नगरपालिकाको तयारी जिल्लाको मुख्य क्षेत्र बाघ सड़क अधारमै रहने बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागू हुने अतरीय छाडा पशो धमाधम मर्न थालेपछि दिन दुर्गन्ध बढ्दै धनगढ़ी टिपोको भण्डारण क्षमता बढाउन माग गर्दै आपूर्ति मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाइयो बैतडीको कुवाकोट गाविस पुनः संस्थागत सुत्केरी घोषणा रापरपाणाको भनाई